नमस्ते सम्पूर्णलाई रेडियो सगरमाथा एक सय दुई थोप्लो चार मेगाहरू सुनेर बसिरहनुभएका सबैमा स्वागत छ शैली थिएटर र रेडियो सगरमाथाको संयुक्त प्रस्तुति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 उन्चालिसौँ भागमा आफ्नो घर पुगेकी वर्षाले त्यहाँ पुगेपछि आफ्नो बुवा बिरामी भएको खबर पाउँछे खबर पाउनासाथ हस्पिटल दगुरेकी वर्षालाई दर्किँदै गरेको पानीको पनि पानी प्रवाह हुँदैन उता पितृशोक परेकी स्मृतिलाई भेट्न गएकी सारा स्मृतिका बिलौना सुनेर फर्किन्छे उनचालिसौँ भागमा हामीले वर्षाको गाउँमा भएको चुनावको चहल पनि सुन्यौँ विदा सकिएर काठमाडौँ फर्किन लागेकी वर्षाका बाउ छोरीको कुराकानी स्तब्ध बनाउने खालको थियो अब कथा कसरी अगाडि बढ्ला आउनुहोस् सुन सारा सारा हजुर तल आइज त किन मम्मी खाजा के खाने भने होइन ल यो मकै लगेर उसिन् नहाल मौता उता गइहालेँ यता मकै छिप्पिन आँटिसकेछ तँ त बरू भोकै बस्छस् यति मकै भाँचेर खाऊ भन्ने बुद्धि छैन है अँ अनि म एक्लै खानु त एक्लै बसेस चाहिँ खानु पर्दैन र जा जा बर्सानी आउने बेला भयो बो। भोकाएर आउने हो लि बसाली हालि नै न मलाई आउँदैन पानी हालेर कुकरमा सिट्ठी लाउन नि आउन अचि नगर जा पानी अड्कल आउँदैन नि त अस्ति नै पानी धेरै भएर पुरै छ्यार् भएन जान्न परेन त अब मकै पुरै डुब्ने गरी पानी हाल्ने होइन नि त आधा जति हाले पुग्छ कि बाफले पाक्छ नि अरूको घरमा बारीमा टन्न थरी थरीको फुलहरू रोप्छन् हाम्रो चा। मम्मी चाहिँ के के के तरकारी रोपेर रो फुलै रोप्न दिसन्न यस्तो सुनको टुक्रा जस्तो जग्गा छ तरकारी रोपे आफ्नै बारीको ताजा खाना पाइन्छ कि फुल रोपेर राम्रो देखेर मात्र के हाल्छस् राम्रो देखिन्छ नि अब त माथिको गमलामा रोपेको लै त हामीलाई मम्मी ऊ ऊ त्यहाँ हजुरको टाउको माथि नै छ ऊ बडी खै छोड्छु त म टिप्छु लुगा ला छैन मकैको पातले पास् क्या फेरि ए पास्दैन यो फर्सीको मुन्टा नि टिप्ने हो अस्ति मात्र टिपेको अलिदिन हुर्किन दिने कि भनेको आलुसित मिसाएर भुट्स न पुगिहाल्छु नि नभए मै भुट्छु मम्मी यहाँ त फर्सीको फुल फुले चाहिँ त फुल्या छ त नि ए यता त कति धेरै रहेछ मुल्ट अलग्गै टिप है फुल झर्ला नि फेरि त्यसरी फेरिदेखि टिपनी होइन के ह्या हेर त यहाँ इ यो आँखा निर चट्ट चुट्ने ए यसरी अँ हो त्यसरी मम्मी यो केको को बेरना हो ए, ए खोर्सानीको बेरना भाँच्दै लिस् नजा है त्यतातिर कति राम्रो भर्र उम्रेका रहेछन् दुई चारवटा माथि छतमा रोप्न पाएँ त तरकारीमा पड्काउन तल झरिरहनु पर्दैन थियो रोपौँ न त रोप्न त रो पोहोर बहिनीले रोप्या र ए त्यो पोहोरको जस्तै पाकेपछि रातो हुने खुर्सानी हुन् पाकेपछि खोर्सानी रातो नभए के हुन्छ त होइन के पोहोरको जस्तै डल्लो डल्लो रातो के अँ अँ मैले अचार बनाएको के त धेरै फलेर उखेलौँ म अहिले भो ओइल आउँछ पहिला गमला ठिक्क पार अनि भरे लगेर सार्दै त भोलि बिहान उठ्दा सरिरहेको हुन्छ यहाँ हेर त सिरियली मुख सबैको अलिक कस्तो राम्रो आएछ हेर त फोटोग्राफरै राम्रो गोदावरी ठाउँ राम्रो ए अँ म चाहिँ नराम्रै भन्नु खोज्या होइन फोटोग्राफर र गोदावरी पनि राम्रा चाहिँ भन्न खोज्या मलाई त यो राम्रो लाग्यो नि त हेर त छि यस्तो मेरो आँखा रक्सी मान्छे जस्तै देखिरहेछ त्यही त नसालु खुट्टा खान्छ अहिले नि यो लुक ब्युटिफुल अँ अहिले गर्लफ्रेन्ड भएपछि बल्ल राम्री देखेँ होइन म होइन पहिला पनि भन्थेँ नि त कहिले काहीँ जिस्काएर होइन किन यति राम्रा भएर आएका हो र यो लुक ब्युटिफुलमा फरक छैन छ अनि अनि नजिस्क नजिस्क जाम म टाइम वेस्ट गर्न आएको हो म टाइम वेस्ट गर्न आएको यो भनेको वाला त झन् कति राम्रो आएको हेर त म तिमी हस् कुरा गर्नु छैन हो छ ससुराबाले के भने <laughs> को ससुराबा हाम्रा घनश्यामजी मेरो बाबाको नाम काट्छौ के भन्यो त ससुरा भन्न पनि नपाइने घनश्याम भन्न पनि नपाइने बुवा भन न मेरो बुवा ल के भने त बुवाले के भन्नु ए डाक्टर पर्छस् त अरे <laughs> साँच्ची कि पढ्छु भन्दैनौ बुढाको रियाक्सन हेर्नुहुन्थ्यो नि अँ जोग गर्ने जस्तो बेला थियो नि खुबै मम्मीलाई डाक्टर भएको खुबै हेर्न मन थियो अरे पिएचडी गर्थ्यो नि त हाम्री वर्षाले डाक्टर वर्षा केसी जसरी डाक्टर थप भएन नाम अगाडि कसरी केसी भएँ तिमी राउत थियो अनि तिमीले केसीसित बिहा गयो अनि ए बन्दै गरेको वकिल साहब तपाईँलाई मैले मेरो थर चेंज गर्न चाहिँ भने गर्नु पर्दैन भने थाहा छैक छैन त्यो पनि ठिकै छ छोराछोरीको चाहिँ के गर्ने नि उनीहरूलाई जुन मनपर्छ त्यही राख्छ नि मेरो एउटा साथीको दाईले सुन न दाईको थर घिमिरे अनि भाउजूको थर आचार्य बच्चाको थर चाहिँ राखेछ के थाहा छ के घिमिरे हाम्रो <laughs> <laughs> पनि त्यस्तै गर्ने हो तिम्रो दिमागमा बच्चा बच्ची केही छैन हाम्रो के हुन्छ थाहा छ केसी प्लस रावत के रावती <laughs> <laughs> तिमी हाँसिराखेको मनपर्छ मलाई हँसै राख नि त अनि अर्को अर्को पल्टलाई बाँकी नराख्ने आँसु पनि सिद्धिन्छ त हँसाउने कुरा भन्यो नि एक्जाम आउनु लायो दिने नदिने भने छु त आउनु लायो भने नि पोलिटिकल साइन्सको नोट म्याम <laughs> अल्छी आफूभन्दा जागिरली गर्लफ्रेन्ड भेटेपछि बुक तिमीले लगाएछौ नि त्यगेको होइन तिमीले फालिदिएर गएको फालिदिएको चाहिँ थिइनँ है टेबलमा राखिदिएको थिए ममताको हातको ट्याटु हेरेर हो तिमीलाई त्यस्तो रिस उठ्या होइन ढाँटी हो त ओ के जेलस भए कि चाहिँ हुन्नौ र हुन्छु अब भोलिबाट पढ्ने भनेको छ नि त कहाँ बसेर पढ्ने फिक्स भएको छ बसन्तपुर भित्र उसको साथीहरू क्याफे रहेछ त्यहीँ मलाई पनि आउनु थियो ल कहिले काहीँ डिस्टर्ब नगर्ने भए मात्रै गर्दिन तिमीले पढाएको हेरिराख्छु नि अनि अब यसलाई पठाइदिने अनि हामी कफी खाएर फर्किने है हस् अब फर्किँ साराले घर छिटो आइज अहिले किन नि म्युजिक क्लास जोइन गरिन्छ त अनि सधैँ मलाई सुनाउनु होला उसित हजार कुरा हुन्छन् यति नमैले भनेकै छैन अस्ति के हामी छतमा बसेर उसिनेको मकै खाँदै गफ गरिरहेको थियौँ होइन अनि सारा चाहिँ अलिकति खाँदै अलिकति मकैले बाटो हिँड्नेलाई हिर्काउँदै गर्दै थिएँ क्या अनि एउटा केटाको टाउकोमै लागेछ म झचक्क भुइँमा बसिहालेँ साराले दियो नि त्यो केटाले छतमा बसेर केटा अनि के त तिमीहरूले मात्रै केटी झिस्काउनु भन्ने छिस्काएँ कुरा सक्नु देऊ नानी हुन्छ कुरा सुने कि नसुने सुन्ने अनि म्युजिक क्लास गाकी गएको त्यो केटा पनि त्यही इन्स्टिट्युटमा पढ्ने रहेछ कि के पर्यो पढिसक्यो त छैन क्रसवाला फेर चलिरहेछ स्विट छ त्यो केटी पनि बर्थडे कहिले रे त्यसको किन गिफ्ट दिन मन छ वर्षा मिलनको मिलन, मिलन गरायो उसैले हो मलाई चाहिँ नाइ गिफ्ट तिमीलाई त अब कसले दिन्छ पो पार्न भयो अँ अनि म खुब्रेस भइहाल्यो होइन भन न कहिले दिउनु जहिले त्यो पनि गिफ्ट दिन बर्थडे नै कुर्नुपर्छ तसादी हिर्सेन मेरो खुर्सानीको बोट कत्रो भइसक्यो ए अँ त है सरी छ त पक्छु ल म पानी हालिदिइहाल्छु पानी हालेको हाले गर्दा फेरि पानी धेरै भएर मर्ला नि त्यस्तो नभन्छु न हो त जे कुरा पनि ठिक्क चाहिन्छ भनेको नि त त्यही भएर ल ल भयो भयो कस्तो चलिरहेको छ त म्युजिक क्लास तिम्रो अम दिदी यस्तो राम्रो गीत गाउँछ नि त्यसले म त लट्ठै हुन्छु होइन नाम थाहा पायो अमन बोल्यो छैन नि बोलदे बोल्दैन भने लाटो, <laughs> लाटो <laughs> बोल बोलने बोलने? Hi, को को हो कि <laughs> अहिले <laughs> अनि लाटोले गीत गाउँछ होला नि केरिङ अब म आफै कसरी बोल्न जानु भन्छु न बोल्दै नि त के भनेर बोल्ने हाई आएम सारा अस्ति तपाईँको टाउकोमा मकैले हिर्काउने मै हो त्यसो भए सधैँ बेलुका बेलुका आएर मलाई ओ माइ कट oh दिदी कस्तो राम्रो गाउँछ माथि भनेर त्यो एउटा केटीसित ता आउँछ नि तर गर्लफ्रेन्ड मलाई के थाहा अनि त्यो केटीसित बोल नि त थाहा भइहाल्छ नि हेरेर आऊ नि त जाऊ अँ आज म्युजिक क्लासमा मेरो पर्स छुट्याएको थियो अमनपुर आउन आएको भने के हुन्छ त्यसको घर यतितिर त हो नि <laughs> मनको लड्डु खाइरह आएको होला त साराको घरमा थाहा पाउनलाई <laughs> चौबाटोको एकचालिसौँ अङ्क सुन्न नभुल्नुहोला तपाईँलाई आजको अङ्क कस्तो लाग्यो हामीलाई भन्न नबिर्सिनुहोस् तपाईँ हामीलाई फेसबुकमा फेसबुक डट कम स्ला सिएचए चौबाो ट्विटरमा ड्रामा र शैली दट थिएटर वान एड जी मेलट्कामा लेखी पठाउन सक्नुहुन्छ आजको भागलाई रमाइलो बनाउने कलाकारहरू आर्य न्यौपाने सपना सञ्जीवनी समापिका गौतम र दुर्गा कार्कीलाई धेरै धन्यवाद साथै नाटक लेखिका दुर्गा कार्की नाटकका निर्देशक नवराज बुढाथोकी र सहकर्मी आश्विन थपलियालाई पनि धन्यवाद दिँदै म नारायण खड्का विदा हुन्छु हरेक हप्ता को सोमवार सांज सवा सात बजे रंगलबार दिवसों दुई बजे चौराटो माया रौराटोला मया होला बाय बाय